भावना जागृति चेतना और प्रस्तुति को समिश्रणन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत गेमिरेको स्वागत छ एकल कविता वाचन उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न भी रेडियो स्टेशनबाट एकैसाथ सुन्न सकिन्छ उजालो अनलाइन डट कम रंक मोबाइल में तजालो एप्लीकेशन डाउनलोड कर संसारभर प्रत्यक्ष सुन्न रसत का बेला डाउनलोड करें सुन्न सक हमी एकल कविता वाचन हरेक शनिवारजना कवि का साथ आने वहां का कविता सुराका करीब दुई वर्ष अगाड़ी मैं भोजपुर में जन्म्भ कवि सबिन लम्साल लें का कविता सुने कायं में स्नातकोत्तर करती बेला यति बेला उहाँले नेपालीमा झन्डै एमफिल सकिसक्नु भएको छ आज फेरि दोस्रो पटक म सबिन लम्सालाई लिएर आएको छु नयाँ कविताहरूका साथ नयाँ कुराकानी गर्ने उद्देश्यका साथ कविजी तपाईँलाई स्वागत छ धन्यवाद धेरै भयो भेटघाट नभएको कमसेकम कविताको सिलसिलामा कुरा गर्ने गरी फाटोफुट्टो भेट बाहेक हामीले कविताकै विषयमा कुराकानी गर्न पाएको छैन कति बढ्यो होला नभए त कविता त्यति लेखेका बेलाको भन्दा अलि बड़े कविता बीस तीसवटा कविता मैं दु वर्ष के पीरियड में धीरे तो लिखे धरें मं ची एक कार्यक्रम भविता सुनाई मंचने नेचर को होजान भी स्थापित करने एकदम फेसबुक घुलमिल करनेही कवि लेखने बस्ने कहीं फेसबुक में थोड़ी राखने एकदम सीमित सर्कलि मत्र स्थापित करा रख्ने आपको कवित्व तब कौन में पर्ण हजर दस वर्ग में पड़े अल अल कम घुलमिल कम छ कि जो लथवा सीमित साथी सर्कल मत्रीसंग घुलमिल कि जो लम बोल बोलना मैं पैला भी पैलाका करो हो कति निकले कविता के के गरेँ भन्ने कुरो चाहिँ कम साथीहरूलाई था था मात्रै थाहा हुन्छ तपाईँको हजुर एकदम कमैलाई साथी हुन्छ थाहा हुन्छ म धेरै त्यति कुदिरह्दिनँ कसै कहीँबाट यसो निम्त आयो कसैले बोलाउनु भयो सम्झिनु भयो भने जान्छु निश्चित रूपमा थोरै भेटघाट मात्रै गर्छु कवितामा पनि मेच्युरिटी आउँछ नि है सबैजी लेख्दै जाँदाखेरि आउँछ धेरै आउँछ पहिला हामीले सिक्दाखि अघिलो ले लेख्दै जाँदाखेरि धेरै कमी कमजोरीहरू हुन्छन् पछि लेख्दै पढ्दै जाँदाखेरि त्यही आफ्ना कमी कमजोरी थाहा हुँदै जान्छन् सुधारिँदै जान्छ आफैले अगाडि लेखेका कविता पनि मैले त यो कविता लेखिनछु कविता जस्तो कविता भएन छ भन्ने जस्तो महसुस हुन्छ पछि पछि पुर अब परार हामीले गऱ्यौँ दुई वर्ष अगाडि है त्यो गर्दाखेरि त्यति बेला स्नातोपत्तर सकेको सबिन लम्साल होइन यति एमफिल सक्दै गरेको थेचिज मात्रै बाँकी छ भन्नुभयो अघि भित्र पस्ने बेलामा त्यो पनि अब एक डेढ महिनामा सकिने कुरा भयो अब एमफिल सक्दै गरेको सबिन लम्सालको कवितामा कति परिपक्वता आयो जस्तो लाग्छ आफैले एकदमै त्यो सोमूल्याङ्कन गर्दा मैले आफैले सो मूल्याङ्कन गर्नुपर्दा पहिलाभन्दा कविताका स्तर केही अलिकति बढेका हुन् कि जो कलिक भाषा अलग परिष्कार परिभाजित हो जो बिस्े खारिंद जो तो अनुभव आपूली अनुभूत कर अब अब हमीरा रहता तो हमें क्या भावना कविता तब पढ़े सुना पक्क तबने श्रोता ने फे आज सुन पा सबिन को कविता में मेच्यिटी आए आएन अथवा कस्तो मूल्यांकन वहाँ एना तो सबन जी हो मेरे कविता को शीर्षक तिमी मेरी हो जब मैले तिम्रो चितामा आगो लगाएँ जल्दै गर्दा लाग्यो यो आगो मेरो हो जब तिमी खरानी भयौ लाग्यो यो खरानी मेरो हो जब खरानी माटोमा मिल्यो लाग्यो यो माटो मेरो हो जब माटोलाई पानीले भगायो पानी लाग्यो यो पानी मेरो हो जब पानीलाई तताएर घामले बाफ फुनायो अनि हावाले उडाएर लग्यो लाग्यो यो घाम मेरो हो यो हावा मेरो हो अहिले पनि मलाई लाग्छ यो आगो खरानी माटो पानी घाम हावा सबै सबै सबै मेरो हो यो सारा संसार विश्व ब्रह्माण्ड पनि मेरै हो किनकि आमा तिमी मेरी हो धन्यवाद कति राम्रो तपाईँले कस्तो मजाले कसरी उठाउनु भएन बुझ्न सकिनँ फेरि दोस्रो पटक सुन्नु मन लाग्यो कस्तो होला दुईचोटि भन्दाखेरि हुन्छ ठिक म फेरि सुरु गरेँ छोटै रहेछ सोराउ तिमी मेरी हो जब मैले तिम्रो चितामा आगो लगाएँ जल्दै गर्दा लाग्यो यो आगो मेरो हो जब तिमी खरानी भयो लाग्यो यो खरानी मेरो हो जब खरानी माटोमा मिल्यो लाग्यो यो माटो मेरो हो जब माटोलाई पानीले भगायो लाग्यो यो पानी मेरो हो जब तिमीलाई तताएर घामले बाफ बनायो अनि हावाले उडाएर लग्यो लाग्यो यो घाम मेरो हो यो हावा मेरो हो अहिले पनि मलाई लाग्छ यो आगो खरानी माटो पानी घाम हावा सबै सबै सबै मेरै हो यो सारा संसार विश्व ब्रह्माण्ड पनि मेरै हो किनकि आमा तिमी मेरी हो पञ्चतत्व र भौतिक जगत पुरै देखे मैले त है तपाईँले लेख्दाखेरिको रचना गर्व चाहिँ बताउनुहोस् न यो कवितामा चाहिँ मैले एउटा सृष्टिलाई विश्व ब्रह्माण्डलाई नै आमाको रूपमा बिम्ब बनाएर आफ्नै आमालाई सम्झेर चाहिँ लेखेको कविता हो त्यसमा खासै मैले त्यस्तो केही सोचेर लेख्न बस्छु भनेर लेखिनँ झट्ट मनमा यस्तै भाव आयो आफ्नो आमा सम्बन्धी विश्व जगत सम्बन्धी केही सोचेँ चिन्तन आयो त्यसपछि मैले लेखेँ यो कविता लगभग एक वर्ष जति भयो अर्को एउटा सुनाउनुहोस् त मिठो लाग्यो एकदम अब दोस्रो सुनाऊ अर्को कविताको शीर्षक छ बन्दुकमा फुल मेरो मुटुलाई छोएर गएको यो चिसो बतासले साथी तेरो मुटुलाई किन छोएन म काँडा फुलाउँदैछु त किन फुललाई काँडा बनाउँदैछ स्याहार हिमाल मन्थन गरेर मैले नदी बगाएँ उजार डाँडाभरि गुराँस फुलाएँ डाँफे मयुर र कस्तीलाई आफ्नै पाखामा डुलाएँ मैले आफ्नो पसिना आफ्नै माटोमा मिलाएँ तर त बहकिएर उँडिस केही समयपछि मैले पहाडको जीवनमा रंग पोती पोतिरहेको बेला एक्कासी तरन्थनिएर आइस अनि तराईमा रहेको आफ्नो भाइको जीवन रक्षाका लागि भनेर मेरो दुर्लभ रगत मागिस् मैले कुनै शङ्का नगरी आफ्नै मुटु निचोरेर दिएँ तर तैँले मेरै अगाडि फक्र गरेको एउटा सेतो गुराँस चुडेर त्यसलाई मेरै दुरो लडकमा चोबेर रातो बनाइस् अनि लगेर कालीको मूर्तिमा चढाइस् साथी अब त बुझ्न यार भाकल र भोगले कहिल्यै रोग निको हुँदैन संगीत भरेर पाखामा मैले मयुर नचाहेँ सोच्दै थिएँ आज मैले उजाड पाखाको प्राण बचाएँ तर त स्याल झैँ लुसुक्क म भन्दै थिएँ रुख साथी रुख त्यसो नगर साथी त्यसो नगर म चिच्च्याइरहेकै थिएँ तर तेरा कान पत्थरका रहेछन् तैँले आफ्नो पराक्रम देखाउन मेरै अगाडि निम्भुट्ठे र भालेलाई लगेर आफ्नो गर्भवती पोथीलाई उपहार दिइस् साथी पराक्रम अरुलाई मारेर होइन बचाएर देखा न यार यो माटो मेरो पनि त हो यो बाटो मेरो पनि त हो मलाई पनि त्यो डाँडामा पुगेर पारिपट्टिको फाँट हेर्न मन छ डाँडाको पारिलो घाम ताप्न मन छ म त तँलाई साथैमा लिएर जान चाहन्छु तर तँ कुइनेटामा लुकेर म गलेको बेला किन छिर्के हान्छ स्यार आइज साथी तँभित्रको दुष्ट पनि दूर भगाएर आइज तँभित्रको सैतानी पनि पन्छाएर आइज आइज अपनत्वको भाव जगाएर आइज चमेलीको फुल चाहिँ मग मगाएर आइज जे भयो भयो अब भुलेर अतिर सम्झेर भविष्य मैले खनेको बाटो भएर आइज तँ र म मिलेर एउटा नयाँ काम गरौँ तैँले लुकाएको त्यो बन्दुकबाट निकालेर गोली र बारु ससाना फुलका कोपिलाहरू भरौँ ताकि भोलि कसैले आवेगमा आएर त्यो बन्दुकको ट्रिगर तान्यो भने पनि नालबाट रङ्गी चङ्गी भैँसाल फुलका थुङ्गाहरू सुगन्ध छर्दै छर्दै निस्किउन् धन्यवाद कति मिठो तपाईँले चाहिँ नि ध्वंस मात्र लेख्नु भएको छैन सृजनाको पाटोहरूलाई पनि ल्याउनु भएको छ ध्वंसबाटै सृजनामा जाने क्रमहरू पनि देखाउनु भएको छ तपाईँको शब्द चयन तपाईँको कविताको त्यो थीम असाध्यै मिठो लाग्दैछ म कविता फेरि त्यस्तो बुझ्ने होइन आजकल यो कविताको कार्यक्रम सञ्चालन गर्दा गर्दा गर्दा चाहिँ मिठो कविता भयो भने टक्क परेर सुन्ने बानी चाहिँ लाग्यो कवि सबिन लम सालसँग छौँ हामी भोजपुर उहाँको घर नेपालीमा एमफिल गर्नुभएको छ कविता निबन्ध नाटक लेख्नुहुन्छ अहिले किर्तिपुर बस्नुहुन्छ एउटा कलेज पनि पढाउनुहुन्छ कुन कलेजमा पढाउनुहुन्छ कलङ्कीमा पढाउँदै हुनुहुन्छ बिहानको समयको समय दिउँसके गर्नुहुन्छ दिउँसो यस्तै लेख्ने काम गर्दैछु अनि साहित्यमा छ है कविता निबन्ध नाटक पनि लेख्नुहुन्छ तपाईँले तर आफैसँग राख्नुभएको छ अहिलेसम्म प्रकाशनमा चाहिँ नाटक चाहिँ एक दुईवटा म चाहिँ तपाईँको गाउँतिर जान खोजेको तपाईँको अहिले कविता सुनिरहँदाखेरि यो चाहिँ एकदमै शिक्षित मान्छेको कविता यो होइन पढिसकेको मान्छेको कविता हिजो नपढ्दै गर्दाखेरि विद्यार्थी जीवन हुँदाखेरि स्कुलले विद्यार्थी हुँदाखेरि त्यति बेलाको कविता कुनै कुनै सम्झिनुहुन्छ याद आउँछ त्यति बेला मैले अघिल्लोचोटिको कार्यक्रममा भनेको थिएँ म बिए सेकेन्ड इयर पढ्दाखेरि मैले एउटा कविता प्रतियोगितामा पहिलोचोटि भाग लिएको थिएँ जिन्दगीमा चोटी त्यतिखेर पूर्वाञ्चल स्तरीय खुल्ला कविता प्रतियोगिता भनेको थियो त्यतिखेर भाग लिँदाखेरि म पहिलोचोटि प्रथम भएको थिएँ त्यो कविताको शीर्षक थियो जङ्गली राज्य मैले अघिल्लो कार्यक्रममा वाचन गरेको थिएँ जङ्गली राज्य जङ्गली राज्य पढ्दाखेरि अहिले हेर्दा त्यही कविता कस्तो लाग्छ त्यो कविता चाहिँ मलाई अहिले पनि उत्कृष्ट नै लाग्छ लाग्छ त्योभन्दा पहिलाको पनि सम्झना छन् कविताहरू त्योभन्दा पहिला यस्तै लेखेर राख्थेँ मात्रै त्यसरी म सहभागी भएको थिइनँ अलिअलि कविताहरू चाहिँ लेख्थेँ लेख्न चाहिँ गरिरहन्थेँ स्कुल पढ्दा त झन् कम बोल्नुहुन्थ्यो होला सबिन होइन म अलिअलि बोल्छु होइन त्यति बेला कविता लेखेर झन् कसैलाई नसुनाइकन राख्नुहुन्थ्यो कि जस्तो लागेर मलाई कविताउँदिन तर आफूसँग कुनै कुनै कविताहरू अहिले पनि छन् स्कुल पढ्दादेखि लेखेका त्यतिखेरका कविताहरू अहिले त मसँग छैनन् खोज्नुपर्छ घरमा छ हुन सक्छन् होइन होइन मैले यहाँ ल्याएको भनिनँ राख्नु भएको रेकर्ड भनेको घरतिर हुन सक्छन् दाँच्नुहुन्छ कहिले काहीँ आफैले लेखेका कविताहरू पन्ध्र वर्ष यताको पन्ध्र वर्ष उताको त्यतिखेर त म सिक्दै रहेछु बामे सर्दै रहेछु जस्तो लाग्छ मैले कविता त लेखेको रहेनछु यसो सि बाटोमा हिँड्दै रहेछु भन्ने जस्तो चाहिँ महसुस हुन्छ अचेलका युवाहरू जो सिक्दै गरेकाहरूको कविता नि हेर्न पाउनुहुन्छ किनभने तपाईँ त स्नातक गरिरहेको भाइ बहिनीलाई पढाउनुहुन्छ हजुर होइन लेखेका नि कहिलेकाहीँ फाटाफुटो हेर्न पाइन्छ होला हेर्छु उनीहरूले पनि सर यसो हेरिदिनु पऱ्यो भनेर अहिले कहीँ देखाउँछ नि हेर्छु त्यतिखेर त्यतिखेर मलाई आफ्नो अतिथिको सबिना हुन्छ सानो बेलाको सविनाउँछ हजुर अर्को एउटा कविता सुनाउनुहोस् न छविजी कविताको शीर्षक छ क्षितपारीको बस्तीबाट यहाँ एउटा छुट्टै संसार छ म उनी अनि हामी सबै मिलेर बनाएको हत्या हिंसा र अपराध भनेको के हो कसैलाई थाहा छैन बन्द बन्द हडताल आन्दोलन र चक्काजाम भएको कसैले देख्न पाएको छैन विरहका कहानी कसैले ले लेख्न पाएको छैन दुःख कस्तो हुन्छ कसैले भोग्न पाएको छैन प्रभु मलाई यसो गरिदेऊ भनेर कोही भगवान्लाई ढोग्न गएको छैन चारैतिर शीतल छाया छ सबैको हृदयमा चोखो माया छ उब्जनी नहुने रुखा ठाउँहरूमा बस्ती विस्तार भएको छ उपत्यका तार र मैदानहरूमा फलफुल र अन्नबाली लागेको छ सबैले योग्यता अनुसारको रोजगारी पनि पाएको छ पुरा परिवार आम्ने बसेर आरामले खाएको छ सुन्दै अचम्म तिमीहरूलाई त पत्यारै नलाग्ला पत्यार लाग्नेहरूलाई मेरो बस्तीमा घुस्ने इच्छा पनि अवश्य जाग्ला तर खबरदार आगन्तुक पाहुनाहरूलाई यहाँ प्रवेश निषेध गरिएको छ किनकि मेरो बस्तीको कोटा भरिएको छ त्यसैले आज चारै किल्लामा प्रवेश निषेधको झण्डा गाड्दैछु चिती पारीको बस्तीबाट तिमीहरूलाई एउटा सन्देश छाड्दैछु आफ्नो गाउँ आफ्नो ठाउँ तिमी आफै बनाऊ आफ्नो भाषा संस्कार संस्कृति र भेषमा रमाऊ आफ्नै देशको परिवेशमा रमाऊ धन्यवाद जस्तो मिठो सिङ्गो माइग्रेसनलाई पनि काम गर्ने देशको विकृतिलाई पनि काम गर्ने सबै चिजलाई काम गर्ने चेतिज पारीको बस्तीबाट बस्ती भन्ने शीर्षकको कविता सुनियो यो मैले सुल्टो आँखाले हेरेको कि मलाई मात्रै राम्रो लागेको कि सबैलाई राम्रो लागिरहेको छ थाहा छैन तर मिठो कविता लागिरहेको छ सबिनजी मैले कविताको क्रमलाई रोक्न चाहिन अर्को एउटा कवितामा अझै अगाडि बढाएँ अर्को कविताको शीर्षक छ खुकुरी खुकुरीको बारेमा इतिहासदेखि नै धेरै चर्चा छ त्यही खुकुरीलाई मैले मेरो कवि भावनाको दृष्टिकोणले हेरेको छु कविताको शीर्षकको खुकुरी भित्तामा झुन्डिरहेको त्यो हाम्रो पुर्ख्यौली खुकुरीमा तिमी रगत देख्छौ होला तर म गुराँस फुलिरहेको देख्छु हिमाल हाँसिरहेको देख्छु डाँफेर म यो छमछमी नाचिरहेको देख्छु खुकुरीकै धर्म जीवन बाँचिरहेको देख्छु खुकुरीले सम्हार मात्र गर्दैन सृष्टि पनि गर्छ नपत्याए त्यो कदमको हाँगो एकै छप्कामा छिनाएर गाडी हेर त खुकुरी बुद्ध र गान्धीले पनि भिर्न सक्छन् खुकुरी भिर्दैमा कोही हिटलर हुँदैन खुकुरी जङ्गै पिलरको ठाउँमा खडा हुन पनि सक्छ तर खुकुरी एटम बम हुँदैन खुकुरी खतराको होइन रक्षाको प्रतीक हो खुकुरी हिंसाको होइन शान्तिको प्रतीक हो खुकुरी संहारको होइन सृष्टिको प्रतीक हो तर त्यो खुकुरी जुन खुकुरी हाम्रा पुर्खाको हातमा थियो हा कति मिठो तपाईँले त मेरो जिउ सबै जिरिङ जिरिङ बनाइदिनु भयो यो संचार नै फरक गरिबे जस्तो लाग्छ अलिकति पछिल्लो पङ्क्ति मैले वाचन गर्नलाई तपाईँसँग अनुमति लिएँ पुरैमा समय लिन्न खुकुरीले संहार मात्र गर्दैन सृष्टि पनि गर्छ नपत्याए त्यो कदमको हाँगो एकै छप्कामा छिनाएर गाडिएर त खुकुरी बुद्ध र गान्धीले पनि भिर्न सक्छन् खुकुरी भिर्दैमा कोही हिटलर हुँदैन खुकुरी जङ्गे पिलरको ठाउँमा खडा पनि हुनसक्छ तर खुकुरी एटम बम हुँदैन खुकुरी खतराको होइन रक्षाको प्रतीक हो खुकुरी हिंसाको होइन शान्तिको प्रतीक हो खुकुरी संहारको होइन सृष्टिको प्रतीक हो तर त्यो खुकुरी जुन हाम्रो बाजेको हातमा थियो बडा मिठो खुकुरी शीर्षकको कविता कवि सबिन लम्सालसँग छौँ हामी सबिनजीले नभने पनि एउटा कुरो खुसुकको मलाई थाहा भएको चाहिँ भन्छु दिउँसो के गर्नुहुन्छ भन्दा म यसै लेख्छु भन्नुभएको थियो तपाईँ केही पुस्तकहरू सम्पादन पनि गर्नुहुन्छ कतिवटा प्रज्ञालेसम्म गरेका आठ दसवटा भयो होला आठ दसवटा पुगे त्यसै कि एक्लै बस्ने एकदम मजाले आफ्नै मुडमा गरिरहने हजुर फुर्सदको समयमा बिहान बेलुका दिउँसोतिर यसो लेखन एउटा बस... कला होइन लेखन अब अखबारी लेखन बेग्लै होला साहित्यिक लेखन बेग्लै होला लेखन एउटा कला हो कविता लेख्ने एउटा कला हो निबन्ध लेख्ने सम्पादन पनि एउटा कला हो कि प्रविधि हो कि सिप हो प्रविधि त एउटै होला सम्पादनमा सिप पनि हो र कला पनि हो दुइटै कला पनि चाहिन्छ कला पनि चाहिन्छ र सिप पनि हुनु पर्यो त्यो पनि के मतलब गर्दै गएपछि सिप वा कलाको विकास बढ्दै जाँदो रहेछ कि भाषिक सिपको विकास गर्दै गर्दाखेरि बढ्दै जान्छ कलाको पनि विकास बिस्तार बिस्तार परिष्कृत हुँदै बढ्दै जान्छ यस्तो काव्यात्मक चेत हुँदै गएपछि साहित्यका पुस्तकहरू सम्पादन गर्दाखेरि काव्यात्मकता अलिकति खोज्छ साहित्यले त्यो कारणले दुवै आवश्यक हुन्छ सम्पादन प्रायः के के तपाईँले सम्पादन गर्नुहुन्छ म प्रायः उपन्यासका पुस्तकहरू गर्छु कविताका पुस्तकहरू पनि एक दुईवटा गरेकै छु कविताको पनि छ कविताको सम्पादनमा हामीले हिजेहरू मात्रै हेर्छौँ कि अरू चिजलाई पनि हेर्नुपर्ने हुन्छ कविताको सम्पादन जटिल छ अरू साहित्यको विधाभन्दा कवितामा हिजै मात्रै सामान्य सम्पादनमा हेरिन्छ तर सामान्य भर्खर उदयमान लेखकहरूले लेखिरहेका कविताहरूमा कतिपय कुराहरूमा भावपक्षलाई पनि हेर्नुपर्ने हुन्छ किनभने त्यसले कस्तो असर पार्छ कस्तो अर्थ दिन्छ भनेर त्यसरी अर्थपक्षको सम्पादन जुन भावपक्षको सम्पादन पनि कवितामा केही मात्रामा गर्नुपर्ने हुन्छ त्यो चाहिँ अलिक जटिल हुन्छ हजुर हजुर अर्को एउटा कविता सुनाउनुहोस् त अब अर्को कविताको शीर्षक छ दलाली हजुर तिन ठेकी तेल घसेर गर्छौँ हामी चिल्ला कुरा अनि अँगालो हालेर गर्लम् म पिठ्यौँमा रोप्छौँ धारिलो छुरा फुलाएर हिँड्छौँ छुरा हामी सबै सुरैसुरा मिलेर गर्छौँ कुलोमा दलाली झुलो चकमक र चुलोमा दलाली तँ ठुलो कि म ठुलोमा दलाली सियोको त्यो सानो दुलोमा दलाली <laughs> पानीको जारमा दलाली बलेसीमा उम्रेको झारमा दलाली साँझ सिमाना र बारमा दलाली बजारको नक्कली हारमा दलाली मान पदवी र पुरस्कारमा दलाली गर्छौँ हामी रात दिन मारामारमा दलाली ओठको गुलाबी लालीमा दलाली ससुराली गयो सालीमा दलाली बारीको काँचो बालीमा दलाली हलोको एउटा फालीमा दलाली खेतको एउटा आलीमा दलाली जताततै दलाली नै दलाली बन्नु छ ठुलो सानमा दलाली चाहिएको छ सबैलाई मानमा दलाली छैन बुद्धि ज्ञानमा दलाली गर्नु छ आविष्कार गर्छौँ हामी विज्ञानमा दलाली जन्मदै साल र नालमा दलाली आउँछन् रोगी गर्छौँ हामी अस्पतालमा दलाली टेक्ने माटोमा दलाली हिँड्ने बाटोमा दलाली पचाएर लाज गर्छौँ हामी आमाको गुन्युमा लागेको रगतको टाटोमा दलाली आउँदैन चल्न चेषमा दलाली मिल्दैन हिसाब शेषमा दलाली धर्ममा दलाली कर्ममा दलाली गर्छौँ हामी सधैँ अरूको मर्ममा दलाली एक चम्ची नुनमा दलाली एक चिम्टी चुनमा दलाली आकाशको चम्किलो जुनमा दलाली मकैमा लागेको घुनमा दलाली शब्द सुर ताल र धुनमा दलाली अझै कति पुस्तासम्म रहने हो कुन्ने हाम्रो यो खुनमा दलाली कान्लामा झुलेको काँसमा दलाली बगरमा फुलेको काँ घाँसमा दलाली भातका प्रत्येक घाँसमा दलाली एक रात बस्ने बाँसमा दलाली एक सर्केर्ने कपासमा दलाली छाउन्झोल एकमुठी सासमा दलाली मरेपछि पनि गर्छौँ हामी आर्यघाटमा गएर लासमा दलाली अहिलेसम्म भरिएन कसैको घडा दलालीको साम्राज्य भो खडा यस्तै छ हाम्रो राम्राज्य आइज राम अब तैँ दलाल बादको धनु चला धन्यवाद वडा रमाइलो कति मिठो गरी लेख्नुभएको रहेछ दलाली शीर्षकको कविता <laughs> हजुर यति राम्रोसँग अनुप्रास पनि साह्रै मिलाउनु भएको कति बेर लाग्यो लेख्दा यो कविताको पृष्ठभूमि चाहिँ कस्तो छ भन्नुहुन्छ भने हाम्रो एकजना दिनेश सापकोेटा भनेर दाई हुनुहुन्थ्यो उहाँले चाहिँ दलालिजम भनेर चाहिँ अङ्ग्रेजीमा यो दलालवादको बारेमा गर <laughs> स्टडी गर्दै हुनुहुन्थ्यो है त उहाँसँग यस्तै कुरा गर्ने मौका मिल्यो त्यसपछि अब हामीले यो देशमा चाहिँ एकदमै हरेक कुरामा जडैदेखि माथिसम्मै दलाली नै दलाली सबै भ्रष्ट नै भ्रष्ट भए यसको लागि अब हामीले पनि केही आफ्नो ठाउँबाट गर्नुपर्छ भन्ने विषयमा छलफाउँदाखेरि त्यस विषयमा म के गर्न सक्छु म एउटा कविता लेख्छु भनेर चाहिँ त्यसरी मैले यो कविता लेखेको कविता हो एकदम समाजका धेरै चिजलाई हेरेर बुझेर भोगेर दिक्क भएर लेखेको जस्तो देखिन्छ यो कविता है दलाली साह्रै मिठा कविता सुन्दैछौँ हामी आज कवि सबिन लम्साल हुनुहुन्छ भोजपुर उहाँको जन्मघर अहिले किर्तिपुर बस्नुहुन्छ नेपालीमा एमफिल एमफिललाई नेपालीबाट चाहिँ के भन्छ दर्शनाचार्य दर्शनाचार्य भन्छन् नेपालीमा दर्शनाचार्य गर्नु गरिसक्नु भएको छ अब सकिन लाग्यो थेसिस गरिरहनु भएको छ र हामी कुरा कविता सुनी रख आज कतिपयी शब्द मैं बुझेन सबिनजीसंग चट्टापट लोधिहाल्षु क्यों बोलदी भांदा भाई कहीं साहित्य कार्यक्रम में तो नबलाऊ नकसम अंग्रेजी शब्द उच्चारण नगर नब्द ने के चलाऊ भादा हमी ये हेबिचुअल भूं किभ्यस्त भैस कि हमी फिर फुच्काई हूं अंग्रेजी शब्द और तभी बसताखि फैटफुट नबुझा शब्द सोद् सोच्ते जानुपर् कहीं कहीं सुनी रख दर्शनाचार्य सुनी शब्द प्रयोग करने बेला आम हामी सबिलमसालसँगको कविताहरू लिएर केही बेरमा फेरि आउनेछौ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको उज्यालो रेडियो भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचनमा आज हामी कवि सबिन लम्सालसँग छौं भोजपुरमा उहाँ जन्मिनु भएको अहिले काठमाडौँ कीर्तिपुर बस्नुहुन्छ नेपालीमा दर्शनाचार्य सक्नु भएको छ पढ्दै हुनुहुन्छ अझै पनि र पढाउनु पनि हुन्छ गणेशमान सिंह कलेज कलङ्कीमा पढाउनुहुन्छ कविता निबन्ध र नाटकहरूमा कलम चलाउनुहुन्छ केही समय अघि गाउँमा बसुन्जेल नाटक लेख्ने र बेला आफ्नै भाइ छरछिमेकी साथीभाइहरूसँग बस्ने र आफै निर्देशन गरेर नाटक मञ्चन पनि गराउनुहुन्थ्यो अक्षल कविता धेरै लेख्नुहुन्छ सबिनजीसँग हामी अघिदेखि बसिरहेका छौँ केही के कविताहरू सुन्यौँ अझै केही कविताहरू सुन्दै कुराकानी गर्छौँ सबिनजी तपाईँलाई फेरि स्वागत छ धन्यवाद यति राम्रा राम्रा कविता लेख्नुहुन्छ अब निबन्ध पनि राम्रै लेख्नुहुन्छ होला तपाईँहरू नेपालीमै यही विषयमा ज्ञान हासिल गरिरहनु भएको यसको सूत्र सिद्धान्तहरू पनि आउँछ कहिलेकाहीँ पुस्तक निकालौँ जस्तो लाग्छ कि लाग्दैन अब ची एट पुस्तक निने लगे अब अर कविता भादा है किताब भी चाहिए भने खी सलाह आई होब निल कि भोजना चाहे बना सोच मैं सायद अगिल कार्यम में यह प्रश्न सो कि मोह समझना चाहिए अगिल कार्यक्रम में छिट्टे हजार को पुस्तक आओस भाव कुरा हजर व्यक्त करना शुभकामना दिन आई वर्ष आर्थिक बाटो ने काम हो कि लेखनी को कारण कविता को बजार राम एक त कविता सुन्न मात्रै मान्छेले रुचाउँछन् मान्छेले कविता किनेर पढ्न रुचाउँदैनन् त्यसपछि त्यो भइसकेपछि कविता बजारमा नबिक्ने भएपछि प्रकाशनहरूले पनि संस्थाहरूले पनि लगानी गर्दैनन् त्यसपछि आफ्नो लगानीमा निकाल्नलाई पनि अलिकति सोच्नै पर्ने हुन्छ त्यही भएर पनि पर्ख्यौँ बरु अलिक गुणात्मक कविताहरू नै आउन् केही समय ढिलै गरौँ किन हतार गर्ने त त्यसो भनेर चाहिँ मै कुर अब चाहिँ सन्तोष गर्ने ठाउँ हुन थाल्यो बल्ल हजुर अब चाहिँ अलिअलि कविता लेख्छु कि जस्तो लाग्न थालिरहेछ मैले त पटक पटक भन्छु यो कार्यक्रममा म कविता बुझ्ने मान्छे होइन म त एकदमै सामान्य श्रोता अथवा पाठक हेर्दाखेरि खोइ कस्तो राम्रो रहेछ जस्तो लागेपछि खुसी लाग्ने त्यो सूत्र सिद्धान्तका आधारमा कहाँ के पर्छ थाहा था छैन था था था। तपाईँहरू त अब नेपालीमै पढ्नुभएको तपाईँहरूको त्यो सिद्धान्त सूत्र सबै तपाईँहरू होइन जस्तो यो साहित्य सिर्जना गर्दाखेरि कस्तो हुन्छ भने सिद्धान्तको अगाडि बसेर कहिले पनि साहित्य सिर्जना हुँदैन र गरिँदैन पनि किनभने त्यो साहित्यका सिद्धान्तहरू जब सिर्जनाको जन्म भयो जब सिर्जना कविता कथा उपन्यासहरू लेखिएँ त्यसपछि ती लेखिएका कृतिहरूलाई हेरेर सिद्धान्त निर्माण भएका र सिद्धान्तका आधारमा बसेर कहिले पनि रचना त्यसमा त म पनि कमजोर गर्छु म साहित्यको विद्यार्थी सिद्धान्त पढिराखेको भित् मैले कविता लेख्दाखेरि पनि म त्यो कविताका सिद्धान्तका तत्त्वहरू म केहीलाई पनि सम्झिनँ एउटा राम्रो समालोचकले कसैको रचनामाथि राम्रो टिप्पणीहरू दिन सक्छ तर उसले त्यस्तै लेख्न सक्छ भन्ने छैन होइन त्यो त त्यो मैले स्वीकार तर मैले चाहिँ भन्न खोजेको मैले पढिरहँदाखेरि सामान्य श्रोताको आधारमा पढ्ने राम्रो हो कि नराम्रो हो भन्ने छुट्याउन सक्ने त्यस्तो ठुलो छैन तर आफ्नो कानलाई राम्रो लाग्यो भने सुन्दाखेरि त्यो राम्रो हो जस्तो लाग्छ पढ्दै गर्दा मेरो आँखालाई तानिरहे मलाई कविता छोड्न मन लागेन भने त्यो राम्रो हो कि जस्तो लाग्छ अनि त्यस्तो कसौटीका त्यो कसौटीभित्र अटाउने कविताहरू सबैका हुन्छन् भन्ने पनि छैन कतिपय चाहिँ एउटा दुइटा राम्रो भए चाहिँ हामी अरू सुनिरहौँ जस्तो पनि लाग्छ कतिका चाहिँ फेरि सबै कविताहरू पनि असाध्यै राम्रा भइरहन्छन् त्यो चमक ल्यान को हमी तपस्या भाई के तपस्या करने कविता कविता अथवा जोसुके विधा में अब कभी तो हमी आज कविताक करूं के कस्को तपस्या जिस हमी अडाइरहने तपाईँको भन्दा नि राम्रो अझ तपाईँलाई पनि तपाईँ त एउटा समीक्षक बन्न सक्नुहुन्छ नि भूपिचर्चनका कविता भनेर हामीले आजसम्म ध्यान दिएर पढिरहनुपर्ने कारण के त सिद्धिचरण श्रेष्ठका कविता भनेर ध्यान दिएर पढिरहनुपर्ने कारण के त केही तपस्या छ नि त्यसमा त्यो कविताको शक्ति हो उहाँहरूको त्यो भाव जुनभित्र त्यो व्यक्त गर्नुभयो उहाँहरूको काव्यिक शैली शक्ति त्यो उहाँहरूमा अद्भुत थियो अदेवखुटाका कविता भनौँ होइन उहाँ त्यो त्यो अद्भुत क्षमता उहाँहरूमा थियो त्यो काव्यको मार्फत प्रस्तुत भयो त्यो नै हो त्यो म त भन्छु कविको भित्र उसको क्षमता हुन्छ लुकेर रहेको प्रतिभा हुन्छ त्यो प्रस्फुरन भयो र उसले आफ्नो अभ्यासलाई पनि त्यहाँ मिश्रण गर्यो प्रतिभा व्युत्पत्ति र अभ्यास भन्छ काव्य हेतु कविताहरू सिर्जना हुने गरेर हो तिनै कुराहरूको सम्मिश्रण हो यो कविताहरू उत्कृष्ट हुनुमा जस्तो लाग्छ मलाई भनेपछि मान्छेले गर्न सक्ने मिहिनेत चाहिँ कुन कुन पाटोमा हुनसक्छ त मिहिनेत त अब भाषाको पाटोमा हुनसक्छ किन शब्द भण्डारबाट आउनु पऱ्यो आफूले आफ्नो आफ्नो शब्दको भण्डार वृहत हुनु पऱ्यो आफूले के कस्ता कविताहरू आइरहेका छन् भाषाको बारेमा चाहिँ गहन अध्ययन पनि गर्नु त्यसपछि आफूमा शब्द भण्डार बढी भएपछि आफ्नो भावलाई समेट्ने खालका शब्दहरू अटोमेटिक रूपमा आउँछन् मनबाट निस्किन्छन् त्यसरी सम्झन हुन्छ मैले अझ सरल पार्छु है तपाईँहरू नेपाली नै पढेको विद्यार्थीहरू आइपुग्दाखेरि चाहिँ मलाई अझ सरल पार्नुलाई झन् धेरै सोध्न मन लागिरहन्छ जिज्ञासा मलाई सुन्नेहरूले रेडियोको श्रोताले जुन प्रश्न दिमागमा राख्नु जो लश् मैं सोध सोध ल्ञान को भंडार बढ़ाने भरा कुरा ना हमें अगि शब्द को भंडार बढ़ाने शब्दकोश पलटा बढ़ाने कि अरुका पुस्तक पढ़र बढ़ाने अरूका पुस्तकहरू पनि बजारमा आएका पुस्तकहरू त्यो साहित्य सम्बन्धीका विभिन्न सिद्धान्तहरू सबै त्यो पढ्ने बानी गर्नुपर्छ शब्द कसै पल्टाएर शब्द भण्डार त बढ्ने भन्ने हुँदैन त्यसको लागि अध्ययन बढी गर्नुपर्छ हामीले अध्ययनशील हुनुपर्छ शब्द भण्डार बढाउनको लागि कति राम्रो धेरै पढ्यो भने बल्ल तपस्या हुँदो रहेछ तपस्याको एउटा चरण हुँदो रहेछ त्यसपछि आफूसँग भोकेबुलरी बढ्यो शब्द भण्डार बढ्यो र अनि त्यो शब्द भण्डार चाहिँ आफूमा भाव आउने बित्तिकै ती शब्दलाई प्रयोग गर्न ज्ञानले खेलाउन सुरु गर्छ र अनि हामी कागजमा पोख्छौँ त्यसपछि राम्रो कवि भन्न सक्छौँ त्यो जसको बढी भयो उसको कविता सफल हुँदै गयो जस्तो कि भोपिसेर्चन जस्तो कि महाकवि देवकोटा होइन कति राम्रो कुराकानी गर्न पाइयो हामीले ताकि सिक्दै गरेको साथीहरूलाई पनि सजिलो होस् कविता लेख्नको लागि भनेर मैले यो सन्दर्भमा अझ बढी जिज्ञासा तपाईँलाई कताले कताले गरेको थिएँ अब कविता सुन्छौँ कविताको शीर्षक छ पसिनाको रङ आठ वर्षको उमेरमा हर्केले हलोसँग मित लगायो उसले गाउँ बेसीका खेतबारीसँग प्रित लगायो गाउँमा उसको पसिनाले नसिन्चिएको बारीको कुनै गरो छैन बेसीमा उसको पैतालाले नसम्याएको खेतको कुनै आँखो छैन धेरैले धेरैचोटि किनबेच गरे तर उसलाई कसले किन्यो कसले बेच्यो केही थाहा छैन उसले जीवनभर माटोसँग माटै भएर सृष्टिको खेल खेलिरह्यो आज ऊ असी वर्षको भयो अहिलेसम्म उसले सरकार देखेको छैन न सरकार उसलाई भेट्न गयो न ऊ सरकारलाई खोज्न गयो उसँग नागरिकता पनि छैन तर माटोले उसलाई कहिल्यै अनागरिक भनेन धनी पूर्जाको रंग कस्तो हुन्छ त्यो त झन् उसलाई थाहै छैन तर उसलाई थाहा छ पसिनाको कुनै रङ हुँदैन धन्यवाद राम्रो सबिनजी तपाईँलाई दुई वर्ष अगाडि मैले फ्याट्टै हामी कहीँ फेसबुकबाट भेट्यौँ त्यसपछि कविता गऱ्यौँ होइन त्यसपछि हाम्रो चिन्जान भयो बेला बेलामा पटक पटक कतै कतै भेट पनि भयो भेट हुने क्रममा पनि तपाईँले कहिल्यै फेरि कविता कति लेखे पनि भन्नु मैले पनि बोलाउन याद गरिनँ पछिल्लोपटक फेरि कविताहरू बढेँ भनेर अलिअलि अगाडि सोधेको थिएँ बढेँ आउनुहोस् न त भनेपछि तपाईँ आउनुभयो होइन त्यो यो चाहिँ तपाईँ र मेरो मात्र बिचको कुरा भयो यो बिचमा तपाईँले कविताहरू आफूले लेखिसकेपछि सन्तोष लागेको होइन कस्तो राम्रो लेखेछ तैँले कस्तो ठिकै रहेछ कमसल भएछ उच्च भएछ भनेर तपाईँलाई बेला बेलामा सुझाव दिने साथीहरू नजिकको को को हुनुहुन्छ साथीहरूमा मेरो नवीन उप्रेती दाई हुनुहुन्छ उहाँलाई अलिअलि सुनाउँछु कहिलेकाहीँ उहाँले एकदम हौसला दिनुहुन्छ होइन त्यो कविताहरू ठिक छ गुणात्मक बढ्दैछ भन्ने कुरा हुन्छ अनि हाम्रो दर्शनाचार्य पढ्दाखेरिका साथीहरूको एउटा सानो सर्किल छ हामी पाँच सातजनाको ग्रुप छौँ त्यसमा पनि हाम्रो सुन्ने सुनाउने क्रम कहिलेकाहीँ कहिलेकाहीँ भेड बेलामा त्यो हुन्छ त्यसबाट पनि अलिअलि चाहिँ पृष्ठपोषणहरू मिल्छ त्यसरी नै हो त्यति धेरै माहौल छ कहिलेकाहीँ मञ्चमा सुनाउने मौका नै पाउनुहुन्छ परेको छ कहिलेकाहीँ पर्छ कोही कोही बेला इन्भाइट गर्नुहुन्छ त्यस त्यो जान्छु कतै कतै नत्र तपाईँ चाहिँ पुरै नेपाली साहित्य नेपाली भाषामै रमाएर बस्नुभएको व्यक्तित्व हो त्यो भएर पनि मलाई झन् तपाईँसँग यस्ता प्रश्नहरू अझै अलि बढी खोतलिरहन मन लागेको त्यो भएर किनभने एकदमै निश्चित कुनै जागिर गरेर दिनभरि व्यस्त भएर बसेको होइन नेपाली नै ने शब्दहरू अक्षरहरू खेलाएरै बसिरहेको मान्छे बिहान पढाउनुहुन्छ दिउँस सम्पादन आदि गर्नुहुन्छ आफ्नै रचनाहरू लेख्नुहुन्छ र मलाई जहाँसम्म सम्झना छ केही समय केही के महिना अगाडि तपाई यो भाषिक मात्राहरूको कुराहरूको गडबडको विषयलाई लिएर एउटा कुनै अभियानमा पनि लाग्यो भाषिक मात्रा होइन नेपाली विषय बचाओ अभियान भनेर हामीले बुझेको थिएन त्यो कस्तो भने कक्षा एघार र बाह्रमा अनिवार्य नेपाली विषय चाहिँ किन आवश्यक छ भन्ने विषय हामीले विभिन्न गोष्ठीहरू गऱ्यौँ एउटा कमिटीहरू बनाएर दबाव सिर्जना गऱ्यौँ तोसन अनि त्यसपछि एघार र बाह्रमा अङ्ग्रेजी विषय छय सय राखियो नेपाली विषयलाई कि एघार मात्रै कि बाह्र मात्रै राख्ने अथवा हटाउने भन्ने विभिन्न चलखिलहरू बाहिर त्यसपछि नेपाली विषय त नेपालमा अङ्ग्रेजीभन्दा महत्त्वपूर्ण छ नि अङ्ग्रेजीलाई पहिले प्राथमिकतातिर नेपालीलाई हटाउनु हुन्न नेपाली विषयहरू चाहिन्छ नेपाली विषयमा अलिकति विद्यार्थीले चाहिँ प्लस टू बाह्र कक्षासम्म पढेको विद्यार्थीले काहीँ अदालतमा जाँदा काहीँ अफिसमा जाँदाखेरि पाँच सय रुपियाँतिर निवेदन लेखाउँछ त्यसको लागि बरु नेपाली विषयलाई अलिकति व्यवहारिक भनाऊ परिमार्जन गरौँ तर बाह्र कक्षासम्म नेपाली विषय हुनुपर्छ भनेर हामीले दबाब गरेको थियौँ त्यसपछि अनि त्यो एघारमा मात्रै राख्ने अथवा बाह्रमा मात्रै राख्ने अथवा हटाउने भन्ने चलफिल थियो त्यसपछि हामी सफल भयौँ भनौँ एघार बाह्र अब नोया नया नया शैक्षिक सत्र बड़ एगार बार दुटे मेंषय प्राकारीू हज त्यो आउँदैछ होइन त्यो चाहिँ हामीले एउटा नेपाली विषय बचाओ अभियान भनेर दबाब समिति गठन गर्थ्यौँ त्यसपछि विभिन्न ट्युबाट सबैतिरबाट हामीलाई साथ भयो त्यसपछि हामीले शिक्षा मन्त्रीहरूसँग पाठ्यक्रम विकास केन्द्रको बसेर कुरा गरेर अनि उहाँहरूले पनि पछि सोच्नु रियलाइज गर्नु रियलाइज गर्नुभयो त्यसपछि त्यो पारित भयो कति राम्रो कुरा हामीले बिस्तारै बिस्तारै संस्कृतलाई छोड्दै गयौँ है अब अहिले पश्चिमा देशहरूमा चाहिँ संस्कृतको युनिभर्सिटीहरू खुल्यो पश्चिमा देशहरूले संस्कृत पढिरहेको सुन्छौँ हाम्रो एकजना कवि मनोज भण्डारीले कति मजाले सेयर गर्नुभयो फेसबुकमें पोर्चुगिज एकजना चीं मजासंग संस्कृत पढ़ रखस्कृत में संवाद कर फेसबुक में हेन पाए हमी लव लो हाई हमीर छोड़ते गये जबकि तब हमें पढ़ासम चार पांच कक्षासम छत आठ कक्षासम कतिसम संस्कृत थो संस्कृत थो मैं पढ़ाजी एक दुई महीना पढ़ना पाएँ ते संस्कृत नहीं अब तो दंदकाल में अब हमारा साथी भनजना हटाए ते हम पढ़ना पाइए तब हमीर को समयकान अब अलग भेट्ता दुई चार शब्द हामीले यसो कहीँबाट कण्ठ पारेर बुझेको रहेछ बोल्यौँ भने कहाँबाट थाहा पाएको यो संस्कृत यस्तो त सिक्नु पायो भने कति मिठो लाग्छ संस्कृत त भन्नेहरू म कति भेट्छु त्यो भनेको त हामीले संस्कृतलाई छोड्दै गयौँ अब त्यसै नेपाली पनि छोड्दै गयौँ भने त हामीले हाम्रो सबै थरी छोड्छौँ किन संस्कृत भाषामा अहिले मैले पछि बुझ्दै जाँदाखेरि भाषा मात्रै होइन संस्कृत भाषासँगै ज्ञान पनि जोडिएको हुँदो रहेछ र हरेक नैतिक कुराहरू संस्कृत भाषासँग जोडिएर आएका छन् र हाम्रो नेपाली भाषाको माउभाषा पनि संस्कृत नै हो त्यसकारण त्यो संस्कृत त एकदम एक सम्पन्न भाषा छ त्यो ज्ञानको एउटा स्रोत नै हो नेपाली भाषा त अहिले त नेपालको मूल भाषा हो नेपालमा नेपाल भएका अरू मातृभाषाहरूको नि संरक्षण गर्नको लागि पनि नेपाली भाषा त एउटा माध्यम भाषाको हुनाले पनि नेपाली भाषाको संरक्षण त गर्नु नै पर्छ किनभने हामी सबै नेपाली भाषै बोलिरहेका छौँ नेपाली भाषैमा हाम्रो विचार आदान प्रदान गरिरहेका छौँ अङ्ग्रेजीको जति प्रभाव परे पनि हाम्रोमा आफू अपनत्व त छ नि त त्यो हामीले आफ्नो जिम्मेवारी त पुरा गर्नु पऱ्यो त्यो अब अहिलेका बच्चाहरू सबै हिन्दी सिरल हेर्छन् हिन्दी सिर हिन्दी भाषा जान्ने भइसक्यो अब बरु मराठी बोल्छन् होइन अहिलेका षाहरू कार्टुन हेरेर अथवा विभिन्न सिनेमाहरू हेरेर नेपाली बिर्सने अंग्रेजी पनि त्यति धेरै दखल नहुने राम्रो पढाइ हाम्रोमा कमै छ कमै ठाउँहरूमा छ त्यो भइसकेपछि त पुरै हामी त हिन्दी अथवा अङ्ग्रेजी जानिहाल्यो भने नेपाली त थर्डतिर पर्ने त्यस्तै सिचुएसन आइसकेको अवस्था हो एकजना सरले के भन्नुहुन्थ्यो भने तैँले जति अङ्ग्रेजी बोल जति अरू भाषा जहाँ गयो भने तैँले सपना नेपालीमा धेरै मातृभाषामा देख्छस् त्यो कारणले भाषा जोगाउनुपर्छ भनेर भन्नुहुन्थ्यो त्यो मलाई एकदम सान्दर्भिक लाग्यो यो कुरामा एकदमै दुई तिन घन्टै बहस गरे पनि रमाइलो हुने खालको विषय छ तर समयले कछड्दै गऱ्यो भएर म कविता पनि अलिकति समेट्न चाहन्छु अर्को कविता सुनाउन कविताको शीर्षक छ झुन्डिएको मन तिमीले जुन पल्टामा राख्यौ घामलाई बोरामा हाल्यौ हिमालमा सिँगौरी खेल्यौ तराईलाई बुटले कुच्यौ नदीको मुहान टाल्यौ माया मनबाटै फाल्यौ बर पिपल दुवै ढाल्यौ आँखा खोलेरै ढाँट्यौ फुलको बिरुवा पनि काट्यो मुटुमा तीर हान्यो अनि स्वतन्त्रताको घोषणा गर्यो, आज म स्वतन्त्र छु तर मेरो मन एउटा खिर्राको रुखमा झुन्डिरहेको छ कति मिठो खिर्राको रुख भनेको कस्तो खिर्राको रुख भनेको एउटा खिरो भनेको एउटा मलिलो रुख हो त्यसमा चाहिँ के छ भने हामी सानो हुँदाखेरि त्यो गाईबस्तु ब्याउँदाखेरि त्यो जुन अम्रो झारेको हुन्छ त्यसपछि यसलाई चाहिँ खिराको रुखमा लगेर झुन्डाइदिएँ भनेर आमाहरूले भन्नुहुन्थ्यो त्यही कुरा सम्झेर मैले त्यसलाई एउटा प्रतिको रूपमा प्रयोग गरेँ कति राम्रो मैले यो शब्द चाहिँ खिर भन्ने शब्द सुनेको थिइनँ अब अर्को सुनाउन एउटा कविताको शीर्षक छ मनोलोकी प्रेमिका मनोलोकी प्रेमिका मुटु रेटेर निस्किएको रगतको अन्तिम थोपामा यो मनको निभ चोबेर तिमीलाई अन्तिम पत्र लेख्दैछु प्रेम पत्र ए मेरो मनोलोकी प्रेमिका मनोलोकमा म तिमीलाई कुरिरहेको हुनेछु मेरो पत्र मनैले पढेर आउनु है हामी पनि त्यहाँ प्रेम गर्नुपर्छ यो लोकको प्रेमले त हेरन भोग बढायो लोभ र लालच बढायो तृष्णामाथि अझ तृष्णा जगायो सांसारिक बनायो पापी बनायो पतित बनायो त्यसैले म सबै त्यागेर मनोलोकमा जाँदैछु मलाई तिमीसँग आत्मिक प्रेम गर्नु जुन यो लोकमा सम्भवै छैन त्यसैले ए मेरो मनोलोकी प्रेमिका तिमी मनोलोकमै आऊ है हामी पनि त्यहाँ अम्मर प्रेम गर्नुपर्छ धन्यवाद बडा राम्रो बडा मिठो समयले घर्काउँदैछ मलाई चाहिँ अझै कुरा भन्दा फेरि कवितामै लैजानु मन छ अर्को कविता नै सम्झाउन अर्को कविताको शीर्षक छ तिमी नआउ तिन्जुरेको गुराँस तमोरतिर चढ्दैछन् मुस्ताङमा स्याउले आत्महत्या गर्दैछन् तराईको खेतमा कङ्क्रिट फल्न थाल्यो चन्द्रागिरी राजधानीको रापैले जल्न थाल्यो ए पन्छी अब तिमी नआउ चरा आकाशमा धुवाँ मात्रै उड्छ फुल्न छाडियो सयपत्री पुजारीले कोपिला नै चुड्छ मौन चल्ने बतास पनि तुफान बन्दैछ माली पनि फुललाई ढुङ्गा बनाउँछु भन्दैछ घण्टा घरको घडी पनि उल्टो चल्न थाल्यो कोसीको बीचमा आगो बल्न थाल्यो तिम्रो स्वागतमा साँझ बन्दैछ बिहान सल्भर लाउँदैछ रगत बिउतँदैछ च्यान ए पन्छी भो अब तिमी नआ म स्वयं सिकारी बनिसके धन्यवाद कस्तो राम्रो तपाईँको यो कविताले चाहिँ मलाई के शीर्षक थियो यसको अहिले तिमी नाओ तिमी नाऊ यो चाहिँ इको पोएट्री सम्झायो इको पोएट्रीको आन्दोलन सुरु भएको छ अलिअलि तपाईँले थाहा पाउनु भएको छ कि छैन विजय हितान एकजना कवि हुनुहुन्छ युके बस्नुहुन्छ त्यहाँको एउटा मन्त्रालयमा काम पनि गर्नुहुन्छ नेपाल आइरहनुहुन्छ बेला उहाँले चाहिँ यो वातावरण संरक्षण सम्बन्धी मात्रै साहित्यहरू लेख्नुहुन्छ र उहाँले नै यहाँ आउँदाखेरि विभिन्न क्याम्पेनहरू गर्नुहुन्छ एउटा कविता सङ्ग्रह स्वच्छन्द सुशेलीहरू भनेर वातावरण संरक्षणको मात्रै कविताहरू पनि छ सबिनजी र उहाँ जोडिनुपर्छ हामी यो कार्यक्रम सकिसकेपछि एकअर्काको फेसबुक आदान मैले गरिदिन्छु जोड्नुहुन्छ नि तपाईँको फेसबुक पनि यहाँ रेडियो सुन्नेहरूलाई भनिदिनुहोस् न फेसबुकमा तपाईँलाई नेपालीबाट कि अङ्ग्रेजीबाट खोज्नुपर्छ दुईटै नेपालीबाट सबिन लम्साल टाइप गर्नुभयो भने भेट्नुहुन्छ अङ्ग्रेजीबाट खोज्नु भयो भने भेट्नुहुन्छ तपाईँको फोटो कस्तो राखेको लम्साल अलिअलि डायरी पालेको छु तसमा लाग्छ त्यो खालको फोटो भयो भने तपाईँबाट चिन्न सकिन्छ र सम्पर्क गर्न सकिन्छ हामी लगभग अन्त्यमा छौँ सबिनजी अब एउटा मात्रै कविता सुन्ने समय छ छानेर सुनाउनुहोस् कुन चाहिँ सुनाउनुहोस् यो वातावरण कविता पनि मलाई एकदम त्यो टक्कै छोएपछि तपाईँलाई मैले वातावरण कवि साथीहरूको सर्कलमा जोड्न मन लाग्यो र अब चाहिँ एउटा कविता सुन्छौँ र बिदा हुन्छौँ कविताको शीर्षक छ हिमालमा आगो धरती त त्यसै जलिरहेकै थियो आज आकाश पनि बलेको देख्छु पूर्णिमामै ताराहरू आत्महत्या गर्न थाले चन्द्रमा रोइरहेको छ सूर्यको त कुरै छाडौँ हिमालमा आगो लागेपछि चिसिन थालेको छ बादलले आगोका झिल्का ओकल्छन् झरीले आगै ओकल्छ मलाई खै के भयो आँखा बन्द गर्दा पनि यस्तै देख्छु आँखा खोल्दा पनि यस्तै देख्छु ढुङ्गा पनि झरीलाई कोइला जस्ता देख्छु खुट्टा खाली छन् टेक्न डराउँछु अनि माटोमा टेक्छु माटैले पुल्छ बाटोमा टेक्छु बाटैले पुल्छ भित्रभित्रै बत् बत्तीपोल्छ सायद मन पनि आगै भयो छै सक्नु छैन तन पनि आगै भयो सत्तामा पनि आगै दन्केको देख्छु सडकमा पनि आगै रन्किएको देख्छु समुद्रमा पनि आगैको आँधी आउँदैछ नदीमा पनि आगै बग्दैछ हिमालमा पनि आगैको ज्वाला छ पोखरीमा पनि आगैको भुङ्रो छ होइन हरेक वस्तु आगै हुँदैछन् कि मेरो आँखाका नानीमा आगो लाग्यो हँ धन्यवाद कति राम्रो कति राम्रो कविता के शीर्षक यसको हिमालमा आगो हिमालमा आगो शीर्षकको कविता सबैजी अब हामी छुट्टिन्छौँ तपाईँलाई सम्पर्क गर्ने एउटा फेसबुक ठेगाना दिएँ मैले अरू कुनै ठेगाना छन् हजुर मलाई सम्पर्क गर्न चाहनुहुन्छ भने फोन नम्बर पनि छोड्न सक्छु म यस नम्बरबाट अन्ठानब्बे चार तेइस हजुर म सम्पर्क गर्नु यो नम्बरबाट पनि जोडिन सक्नुहुन्छ दुई वर्ष लागेछ हामीलाई दोस्रो श्रृङ्खला तपाईँको तयार गर्न एकल कविता वाचनको अब दुई वर्ष नलगाइकन तेस्रो श्रृङ्खला पनि ल्याउनुपर्छ किनभने तपाईँको हातमा अझै एक मुठो कविताहरू बाँकी रहँदा रहँदै मैले बिट मार्नु पऱ्यो मलाई सङ्घर्षजीले समय सक्यो भन्नुभएको हुनाले हस् धेरै धेरै धन्यवाद हुन्छ धेरै धेरै धन्यवादजी यसरी दोस्रो पटक पनि यहाँ आएर आफ्नो कविताहरू सुनाउने एउटा सुनौलो अवसर प्रदान गर्नुभयो यसका लागि यो टिम तथा हजुर अचुत दाजु सबैलाई हृदयदेखि नै प्रकट गर्दछु धन्यवाद साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरे कवि सबिन लम्सालसँगै नमस्कार, भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रणन